अख्ति दस लाख घुस दिने खोजनेंत्री फरार स्थानीय बहस में पांच सौ पैंसठी संख्या कम होने सचना मंगसिरम स्थानीय निर्वाचन इमा को माग भोली सरकार ने पूर्णता पाने प्रचंड को भनाई तरुण दल रहलाघ को महाधिवेशन करा निर्देशन समिति गठन टर्कीमघाती आक्रमण में बम विस्फोट गराउने बाल बालिका रहेको खुलासा भारतका विभिन्न राज्यमा भीषण वर्षा पच्चिसजनाको मृत्यु र बिडिभिजन लिग फुटबलमा आज भएको खेलमा रानी पोखरी कर्नल टिम आरसिटी र सात डोपाटो फुटबल क्लब विजयी खबर नमस्कार अनुसन्धान अधि दुपयाँ घुस दिए मा पार्न खोजेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुईजनालाई आज पक्राउ गरेको छ आयोगले बन्द अवस्थामा रहेको बुद्ध एकेडेमी आवासीय मावी ज्वरपाटीका सम्बन्धमा परेको मुद्दा कमजोर र निश प्रभावी बनाउन आयोगका अनुसन्धान अधिकृतलाई नै प्रलोभनमा प्रलो आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङले शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम छिरिङ शेर्पालाई शेर्पा मल दरबार मार्गबाट दश लाख रुपियाँ घुस सहित पक्राउ गरिएको जनाइएको छ प्रकरणमा संलग्न पूर्व राज्य मन्त्री नरबहादुर बुडा तोकी भने फरार रहेको खोजी जारी रहेको छ यसै गरी आयोगले आज नै सशस्त्र प्रहरी बल नौ, ब... नौ बस्ता बाँकीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गोपाल मिश्र लगायत तीनजनाले नक्कली बिल भरपाई बनाई एक करोड़ छयासठी लाख रूपियाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गराएको छ स्थानीय तह को निर्वाचन बिना संविधान कार्यान्वयन हो सभी अहिले दल स्थानीय तह को पुनर्संरचना को खाका कोर्ण में व्यस्त रहसद को सबा ठूल दल ने कांग्रेस ने अपना जिला सभापति को भेला नई करें कमती में पनि एक हजारको हारिमा गाउँपालिका बनाउनु पर्ने निष्कर्ष निकालेको छ काठमाडौँमा दुई दिनसम्म चलेको बेलामा सहभागी जिल्ला सभापतिहरूले स्थानीय निकाय पुन संरक्षण आयोगले प्रस्ताव गरेको पाँच सय पैसठी संख्या कम हुने भन्दै त्यसलाई सच्याउन माग गरेका छन् अहिलेको प्रस्तावित संख्या अनुसार प्रदेश संसद भन्दा अध्यक्ष प्रभावशाली हुने भन्दै प्रादेशिक संरचना र गाउँपालिका बीच अधिकारको लड़ाई हुने तर्क काँग्रेस सभापतिको रहेको छ उनीहरूले तराई मधेस पहाड़ र हिमालका छुट्टा छुट्टै मापदण्ड बनाउन सुझाव सुझाएका छनृ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मंगिरमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने कुरा अघि सारेको छ आज पनि जारी पार्टी स्थायी समितिको बैठकमा एमाले मंगिरमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने कुरा महत्वका साथ उठाएको हो त्यस्तै एमाले स्थानीय तहको पुनसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरे अनुरूप अघि बढ़न सुझाव दिएको छ त्यस्तै बैठकले नेपालको संविधानको प्रावधान अनुसार स्थानीय तहको संरचना गर्न स्थानीय तह पुनर्संरचना आयोग क्रियाशील रहेको भन्दै एमाले तोकेको मापदण्ड एवं कार्यश अनुसार छिटोभन्दा छिटो काम सम्पन्न गरी प्रतिवेदन प्रस्तुत गर्न माग समेत गरेको छ पार्टी केन्द्रीय कमिटिको सातौं बैठक आगामी असोज पाँच सातमा काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सरकारले पूर्णता पाउने बताउनु भएको छ तर सत्ता साझेदार नेपाली काँग्रेसले आन्तरिक का विवादका कारण अझैसम्म मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई दिन सकेको छैन प्रधानमन्त्री प्रचण्डले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटको क्रममा मंगलबार सरकारले पूर्णता पाउने बताउनु भएको हो तर काँग्रेसका नेताहरू भने बुधबार अगाडि मन्त्री सिफारिशको सम्भावना कम रहेको बताउँदै आएका छन् सरकार गठन भएको तीन साता पुगिसक्दा पनि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकिरहेको छैन नौ महिनाका लागि प्रधानमन्त्री बनेका प्रचण्डको कार्यकाल अब आठ महिना एक हप्ता मात्रै बाँकी रहेको छ करिब एक महिना हुन लाग्दासम्म सरकारले पूर्णता नपाई अलमलिएको स्थिति रहेको छ तर नेपाली काँग्रेस भित्रको अलमल र विवादका कारण सरकारले पूर्णता पाउन नसकेको माओवादी नेताहरूको भनाइरहेको छ नेपाली कांग्रेसले नेपाल तरूण दल र नेपाल महिला संघको महाधिवेशन सम्पन्न गराउन छुट्टा छुट्टै निर्देशन समिति गठन गरेको छ नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न भएलगतै पार्टी सभापति शेरबहादुर देउबाले तरूण दल र महिला संघको महाधिवेशन पनि तोकिएकै मितिमा सम्पन्न गराउन निर्देशन दिएका छन् तरूण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा बालकृष्ण खाँड र महिला संघ निर्देशन समितिमा एनपी साउद संयोजक रहेका छन् नेपाल टेलिकमले भदौ चार गतेदेखि पचहत्तरवटै जिल्लामा माइक्रोवेभ रेडियो लिङ्कको पहुँच सेवा उपलब्ध गराउन थालेको छ त्यसअघि विशेष गरी कर्णाली अञ्चलका मुगु हुम्ला र डोल्पा जिल्लामा सदरमुकामहरूमा स्टायले लाइट प्रविधि मार्फत सेवा उपलब्ध गराउँदै आएको छ उक्त माइक्रोवेभ लिङ्क स्थापना पश्चात एक सय मार्फत ल्यान्डलाइन जिएसएम सिडिएमका टेलिफोन सेवा तथा एडीएसएल टूजी डियो इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेखनीय सुधार हुनेछ कम्पनीले पचहत्तरवटै जिल्लाको रूपमा हुम्लाको सिमीकोटमा यो सो प्रविधि मार्फत सेवा उपलब्ध गराउन थालेको छ सुदूरपश्चमीहरुको मुख्य पर्व गौरा आजदेखि शुरू भएको छ पौराणिक कालमा भगवान महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निर्हार व्रत बसी आराधना गरेकाले मनो आ... आका पूरा भई विवाह समेतना स्वरूप यह पर्व मनाने महिला अटल सौभाग्य समृद्धि संतान प्राप्ति और परिवार में सुख शांति का व्रत बस पूजा आजा करने आज भाद्र शुक्ल पंचमी देखि अष्टमी सम्मान कार्यक्रम को आयोजना करें पर्व मना सुदूरपश्चिम का परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन आज घरघरमा घरमा महिलाहरूले निरहार व्रत बसी तामाका भाँडामा बिरुडा मास गहत केराउ गहुँ गुरास बिजाएर पूर्व शुरू गरिने स्थानीयवासी पण्डित दयाकृष्ण पन्तले बताउनु भएको छ सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने र दुबधाको समेत चढाएर पूजा गरी घरभित्र गर भित्रयाउने चलन रहेको छ जिल्ला हलिया मुक्ति समाज डडलधुराको पाँचौं जिल्ला अधिवेशनबाट तुलाराम सार्की पुन अध्यक्षमा चयन हुनुभएका छन् आज सम्पन्न अधिवेशनले तुलाराम सार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन भएको हो समितिको उपाध्यक्षमा कौशिल्ला दमाई सचिवमा शंकर दमाई कोषाध्यक्षमा इन्दिरा ताम्राकार र सदस्यहरूमा लक्ष्मी सार्की खडगसिंह पल्ली शारदा विकेश सुरेश दमाई र धनबहादुर दमाई र भाग्रती विक सर्वसम्मत चयन भएका छन् हलिया मुक्तिको घोषणा भएको आठ वर्ष बित्नै लाग्दा समेत सुदूर तथा मध्यपश्चिमका मुक्त हलिया परिवारको पुनर्स्थापना हुन सकेको छैन सरकारले मुक्त गराउने काम बाहेक पुनस्तापनाको कार्य कछुआको गतिमा अगाडि बढ़ाउँदा आफूहरू पीड़ामा रहेको र परिवारको मुखमा माड लगाउने समस्या जिउका तिउ रहेको मुक्त परिवारहरूले पीड़ा सुनाएका छन् साथै आफूहरूको सरकारले साँडो व्यवस्था गरिनु पर्ने उनीहरूको माग गरेको छ सरकारको तथ्यांक अनुसार उन्नाइस को संख्यामा रहेका मुक्त हलिया मध्ये एघार दुई जना प्रमाणीकरण भएका छन् प्रमाणीकरण मध्यबाट पनि आठ जनाले मात्र परिचय पत्र पाएको राष्ट्रिय मुक्त हलिया समाज महासंघको तथ्याङ्कमा उल्लेख गरिएको छ यसैबीच डलदुरा जिल्लामा रहेर हलिया, हलिया प्रथा उन्मूलन गरी मुक्त हलियाहरूको सम्मानजनक न्यायिक पुनर्स्थापनाको लागि योगदान पुर्याएको भन्दै जिल्ला हलिया मुक्ति समाज डडेलधुराले तीनजना पत्रकार सहित एघारजनालाई प्रशंसा पत्र सहित सम्मान गरेको छ सम्मानितमा रेडियो युनिटीका स्टेशन म्यानेजर उत्तर विष्ट आकलन दैनिकका सम्पादक राम धामी र खुलासा न्युज साप्ताहिकका प्रकाश करण ताम्राकार रहेका छन् यसै गरी प्रमुख जिल्लाधिकारी उदय बहादुर सिंह र स्थानीय विकास अधिकारी पुरुषोत्तम डाकाल मालपोत कार्यालय डडलदुराका प्रमुख मञ्जु विष्ट अमरगढ़ी नगरपालिकाका कार्यकारी अधि मातृका प्रसाद भट्टराई लुथरन विश्व फेडेरे सङका यज्ञ युमती गौतम मुक्त हलिया समाज महासंघका अध्यक्ष राजु राम भोल जिल्ला हलिया मुक्ति समाजका कार्यक्रम संयोजक सिंह बोहरा र हलिया आन्दोलनका अगुवा भीम कैनी समेत सम्मानित हुनुभएको छ बैतीको तल्लारी गाविस वडा नम्बर आठ खाली का पहिरो पीड़ित परिवारहरूलाई आज टेन्ट सहित बन्दोबस्तीका सामग्रीहरू हस्तान्तरण गरिएको छ जिल्ला प्रशासन कार्यालयको समन्वयमा गइएको एक टोलीले पीड़ितहरूलाई टेन्ट सहित बन्दोबस्तीका सामग्री प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले कटौज पानीमा एक कार्यक्रमबीच पीड़ित परिवारलाई सामग्री हस्तान्तरण गरिएको हैरो तथा जमीन भाँसिएर घरबार विहीन भएका नौ परिवारलाई टेण्टसहित बन्दोबस्तीका सामग्रीहरू हस्तान्तरण गरिएको पहिरो तथा जमीन भाँसिएर विस्थापित भएका परिवारहरूलाई अस्थायी रूपमा पुनर्स्थापना गर्नका लागि टेण्टसहित बन्दोबस्तीका सामग्री हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनु भएको छ खबरमा अब केही देश बाहिरका खबर टर्कीको दक्षिणी शहर गाजियान्टेपमा एक्काउन्न जनाको ज्यान जाने गरी भएको आत्मघाती आक्रमणमा बम विस्फोट गराउने बालबालिका रहेको खुलेको छ गाजियान्टेपमा विवाहको भोज चलिरहेको ठाउँमा शनिबार राति आत्मघाती बम विस्फोट हुँदा एकाउन्न जनाको ज्यान गएको थियो आक्रमणमा आत्मघाती विस्फोट गराउने बाह्रदेखि चौध वर्ष उमेरका रहेको राष्ट्रपति रिसेप टोइप एडोगानले बताउनु भएको छ समुदायको विवाह भोजलाई लक्षित गरी भएको आक्रमणमा विद्रोही संगठन इस्लामिक स्टेट आइएसको संलग्नता रहेको राष्ट्रपति एर्डोगानले बताउनु भएको हो सिरियाको सीमा नजिक रहेको गाजीयान्टेपमा भएको आक्रमणमा उनासत्तरी जना घाइते भएका र ती मध्ये जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ भारतका विभिन्न राज्यमा भीषण वर्षा पछिको बाढ़ीका कारण कम्तीमा पच्चीस जनाको मृत्यु भएको छ मध्य बाढ़ीमा परी कम्तीमा सत्र जनाको मृत्यु भएको छ गंगा नदीमा आएको बाढ़ीका कारण बिहारमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् नदीहरूमा पानीको सतह खतराको सूचीभन्दा माथि पुगेपछि बाढ़ीको त्रास थपिएको छ विभिन्न शहर जलमग्न भएका छन् बाढ़ीबाट मध्य उत्तर प्रदेश बिहार पश्चिम बंगाल नराम्ररी प्रभावित भएका छन् पूर्वी बिहारमा बाढ़ी प्रभावित पन्ध्र हजार भन्दा बढ़ी जनतालाई अस्सी भन्दा बढ़ी शिविरमा राखिएको छ भारी पीड़ितले राहत र उद्धारमा तदारूता नदेखाएको भन्दै सरकार विरूद्ध आक्रोश पकेको छ खबर खबरको अन्तमा एउटा खेल खबर बी डिभिजन लीग फुटबलमा आज भएको खेलमा रानी पोखरी कर्णल टीम आरसिटी र सात दोबाटो फुटबल क्लब विजयी भएका छन् आजको पहिलो खेलमा आरसीटीले नयाँ बस्ती युवा क्लबलाई दुई शून्यले हराएको हो आरसीटीका लागि दिपेश थापा मगर र सुजन राईले गोल गरेका थिए प्रतियोगिता अन्तर्गत आज नै भएको दोस्रो खेलमा सात दोबाटोले बोइज युनियनलाई तीन शून्यले हराएको थियो सात दोबाटोका लागि रिपु बुलोनले दुई तथा सुमन थापा मगरले एक गोल गर्नुभएको थियो प्रतियोगितामा भोलि मंगलबार महावीर क्लब र बाँसबारी टुशाल युवा क्लब र पुलचोक स्पोर्ट्स क्लब तथाल युवा क्लब र श्रीकुमारी युवा क्लबको खेल हुनेछ यो राति युनिटी खबर सकिने जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू अख्तियालाई दस लाख घुस दिन खोज्ने पक्राउ पूर्व मन्त्री फरार स्थानीय तह पुनर्संरचना बहसमा पाँच सय पैंसठी संख्या कम हुने भन्दै सच्याउन माग मङ्सिरमै स्थानीय निकायको निर्वाचन गर्न एमालेको माग भोलि सरकारले पूर्णता पाउने भनाई तरूण दल र महिला संघको महाधिवेशन गराउन निर्देशन समिति गठन टर्कीमा आत्मघाती आक्रमणमा बम विस्फोट गराउने बालबालिका रहेको खुलासा भारतका विभिन्न भी राज्यमा भीषण वर्षा पच्चिस जनाको मृत्यु र बी डिभिजन लिग फुटबलमा आज भएको खेलमा रानी पोखरी कर्नल टिम आरसिटी र सात दोपाटो फुटबल क्लब विजयी हवस् त समाचार श्रमण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धन्यवाद कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ